नमस्कार कार्यक्रमहरूलाई हार्दिक स्वागत छ कार्यक्रम तार्किक निष्कर्ष समाजमा रहेका विभिन्न सहलहरूमा छलफल गर्ने उद्देश्यका साथ तयार सा, सा, गरिएको हो कार्यक्रममा अहिलेसम्म हामीले शिक्षा समावेशीकरण प्रजनन स्वास्थ्य गरिबी निवारण संस्कार संस्कृति लगायतका विषयमा छलफल गरिसकेका छौं कार्यक्रमको आजको खण्डमा हामी वैदेशिक रोजगारका विषयमा आधारित रहेर कुराकानी गर्नेछौ आजको कार्यक्रममा सहभागीहरू हुनुहुन्छ ललितपुरको लगनखेलमा रहेको निम्स कलेजको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरू आजको कार्यक्रमका लागि हामीले बहसको विषय बनाएका छौं राज्यले वैदेशिक रोजगारलाई प्रतिबन्ध गर्नुपर्छ गएको साउन महिनामा नेपालबाट अठाइस हजार सतासी जना कामका लागि वैदेशिक रोजगारीमा गएका थिए सरकारले एक सय आठ राज्यमा श्रम गर्न जानका लागि खुला गरेको छ त्यस्तै गरी गएको आर्थिक वर्षमा नेपालमा तीन सय उन्साठी अर्ब पचपन्न करोड़ रूपियाँ रेमिटेन्सको रूपमा भित्रिएको थियो जुन अघिल्लो वर्षभन्दा एकचालिस दशमलव वृद्धि भएको छ यसै कुरालाई ध्यानमा राखेर आजको बहसको विषय रहेको छ सरकारले वैदेशिक रोजगारलाई प्रतिबन्ध गर्नुपर्छ आजको बहसमा पक्षतर्फबाट सहभागी हुँदै हुनुहुन्छ सबिना अधिकारी सुधील श्रेष्ठ विनिता खडी र एन्जेला महर्जन त्यसै गरी यस विषयको विपक्षमा हुनुहुन्छ शोभित थापा अनुप श्रेष्ठ विकल कुमार बस्नेत र सन्तोष पोखरेल यसै हामीसँग कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरू पनि हुनुहुन्छ अब हामी आजको बहस शुरू गर्छौ आजको बहस शुरू गरौं सबिना अधिकारीबाट धन्यवाद नमस्ते आजको बहसको शीर्षक राज्यले वैदेशिक रोजगारलाई प्रतिबन्ध गर्नुपर्छ भन्नेमा हामी पक्षबाट बोलिरहेका छौँ सुरु गरौँ सरकार भनेको के हो अनि वैदेशिक रोजगारी भनेको के हो भन्ने कुराबाट सरकार सरकार भनेको एउटा समूह हो जसले कुनै पनि राज्य वा देशलाई सञ्चालन गर्दछ सरकारको श्रम विभाग अन्तर्गत रहेको श्रम तथा यातायात मन्त्रालयले वैदेशिक रोजगारीलाई एउटा आयस्रोतको रूपमा लिएको छ र वैदेशिक रोजगारी भन्नाले कामदारहरूलाई विदेशमा गरिने रोजगारीको लागि पठाइने एउटा सिलसिला हो कामदार भन्नाले यस्ता नेपाली व्यक्ति हुन् जो कुनै पनि काममा आबद्ध हुनेछन् आजको यस वाद कार्यक्रममा पक्षतर्फबाट केही एजेन्डाहरू म यहाँ प्रस्तुत गर्दै गर्दैछु हाम्रो पहिलो एजेन्डा छ कतै वैदेशिक रोजगारको सिलसिलामा माटो माटो र देशप्रतिको हाम्रो प्रेम घट्दै गएको त छैन अनि दोस्रो एजेन्डा केही तथ्यहरूसहित प्रस्तुत गरिनेछ भने तेस्रो एजेन्डा छ जनशक्ति पलायन हुँदै गर्दा नेपालको प्राकृतिक स्रोतलाई शुर, कसले प्रयोग गर्ने त यही एजेन्डा मध्येको पहिलो एजेन्डा कतै देश प्रेम गएको त छैन भन्ने कुरामा म केही आफ्ना धारणाहरू व्यक्त गर्दैछु जननी जन्मभूमि स्वर्गादपी गरिएपछि आमा र आफ्नो माटो सधैँ प्यारो हुन्छ भन्ने यस तथ्यलाई मुटुमा राखेर रा। हामी नेपाल भूमिमा जन्मेका प्यारा छोरा छोरीहरू कतै आफ्नै आमालाई बिर्सिएर विदेशतिर पलायन भइरहेका त होइनौँ जसरी पुतली उज्यालो देखेर बत्तीमा होमिन्छ त्यसै केही धन र सम्पत्तिको लोभमा हामी नेपालीहरूले आफ्नो ज्यानहरू ज्यानुमाइरहेका त छैनौँ एक फेरि यो कुरामा सबैले सोच्नैपर्छ भन्ने मलाई लाग्दछ यही तथ्यहरू मभन्दा पछिका वक्ताले प्रस्तुत गर्नुहुनेछ धन्यवाद सबिना अधिकारीज्यू यसपछिको पालो शोगित थाप धन्यवाद आजको यस कार्यक्रममा हाम्रो मित्रले भन्नुभयो कि कतै विदेश गएर चाहिँ नि देश प्रेम अथवा देशभक्तिको भावना चाहिँ नि हराउने हो कि अथवा उतातिर पलायन हुने हो कि कुरा भो तर हामीसँग यस्तो यस्तो यस्त उदाहरणहरू पनि छन् कि यहाँ चाहिँ नि विदेश गएर फर्केर आउनुभएकोहरू चाहिँ नि धेरैजना दाजुभाइ दिदीबहिनी भनौँ उहाँहरूले चाहिँ नि स्किलफुल भएर चाहिँ नि मतलब उहाँ आएर उताको रिसोर्स उताको आइडिया यता लिएर आएर नयाँ टेक्नोलोजीहरू यता लिएर आएर यता धेरै राम्रो कामहरू पनि गरिरहनु भएको छ अब आजको यस आर्गुमेन्टमा चाहिँ हाम्रो पोइन्ट्सहरू चाहिँ नै यस प्रकार छन् पहिलो चाहिँ नि विदेशबाट भित्रिने फरेन रेमिटेन्स भनौँ दोस्रो नो सेक्युरिटी अफ इम्प्लोइमेन्ट भनौँ जहाँ कि यहाँ अब हामीलाई अपर्च्युनिटिजहरू यहाँ जति पनि स्टुडेन्ट अथवा जति पनि यहाँ ह्युमन रिसोर्सहरू छन् त्यसलाई गभर्मेन्टले प्रोपर मोबिलाइजेसन गर्न सकिरहेको छैन अनि अर्को थर्ड पोइन्ट चाहिँ नि अब बाहिरबाट जति पनि आउनुभएको छ चा, हाम्रो साथीहरू अथवा दाजुभाइहरू फर्केर आउनुभएको छ उहाँहरू चाहिँ नि अलि यहाँबाट जाँदाखेरि जस्तो हुनुहुन्थ्यो उताबाट आएको मतलब आइडिया लिएर चाहिँ अलिक स्किलफुल भएर फर्किनु भएको र यहाँ थुप्रै उदाहरणीय काम गरेर चाहिँ नि मतलब आफू मात्र होइन कि आफ्नो समाज र सु कम्युनिटीलाई पनि ठुलो सहयोग पुऱ्याइरहनु भएको छ धन्यवाद उहाँले भन्नुभयो वैदेशिक रोज रोजगारमा गएका नेपालीहरू त्यहाँबाट केही सिप सिकेर आउँछन् र यहाँ आएर नेपालमा ती सिपहरूलाई युटिलाइज गरी केही काम गरिरहेका छन् तर हामी केही ग्यारेन्टी दिन सक्छौँ र विदेशमा गएका सबै फर्केर आएका छन् र सबै स्किलफुल भएर आएका छन् त यो कुरा पनि मनन गर्नुपर्ने देखिन्छ त्यस्तै नेपालबाट वैदेशिक रोजगार रोजगारमा गएका सबै नेपालीहरू सधैँ नै फर्किन्छन् त यो क्वेसन पनि आउनसक्छ मेरो एउटा तथ्य छ योसँग सम्बन्धित यो चाहिँ गत वर्ष दुई हजार दस र सर्वेक्षण गरिएको जुन जसमा चाहिँ नेपालबाट टोटल वैदेशिक रोजगारमा गएकाहरू तीन लाख चौन्न हजार सात सय सोह्रजना छन् र त्यसमा त्यसमध्ये वैदेशिक रोजगारको सिलसिलामा मृत्यु हुनेहरू छ सय त्रिचालिसजना छन् जुन जुलाई 15 2011 देखि जुलाई 15 2012 हजार बाह्रसम्मको तथ्याङ्क हो जसमा ट्राफिक रूल र क्लाइमेटलाई एडप्ट गर्न नसकेर मृत्यु हुनेको सङ्ख्या भनेको एक सय एकहत्तरजना भन्दा बढी छन् त्यस्तै एक सय हार्ट एट्याकले गर्दा मऱ्यो भने त्यस्तै चौसठीजना कामदारहरूले आफ्ना खुट्टा गुमाएका छन् त्यस्तै पैँसठीजना कामदा कामदारहरूले त्यहाँ गएर डिप्रेसनको कारण सुसाइड गरेका छन् र अरू अन्य थुप्रै कारणहरू छन् जसका कारण आफ्ना ज्यान गुमाएका छन् इसलिए मे भाँचु वैदेशिक रोजगार सरकार ने रोक्न पन्न्यवाद साथीभ वैदेशिक रोजगार में तीन लाख जान जानू छबर को मृत्यु भू तर छ को रूप तीन लाख में बाकी सब तो जीवन हो रिस्क तो हर एक हर एक ठाको एटी पर्सेंट लाइक ठूल एजेंडा ठूल इश्यू बना पोजिटिव कुछ जो पक्की होना र त्यहाँ गएर त्यहाँ बाँकीको मान्छेहरूको परिवार कसरी धानिरहेको छ त किनभने नेपाल भनेको त जुन जोइन फ्यामिलीमा बस्ने ठाउँ जुन एक त्यहाँ एकजना जानु भनेको जसको होल परिवारै थामिनु उसको उसको भरमा बसेको हुन्छ नि त हर हर परिवार त उसको बाँकी उसकै भरमा बस्ने र उसले केही कमाएर आउँछन् उसको प्रगति हुन्छन् भनेकै उसको फ्यामिलीको प्रगति हुनु हो र वैदेशिक रोजगारमा जाँदाखेरि मेन यहाँ कुरा आउँछ सेक्युरिटीको नेपालमा रोज रोजगारी त रोजगारीको अपर्चुनिटी कति छ यो तथ्याङ्क सुन्दाखेरि अब सबलाई यो पीडादायक नै तथ्याङ्क छ कहीँ तपाईँ यदि लगानी गर्न चाहनुहुन्छ भने यसको काहीँ सेक्युरिटी छ यदि तपाईँ वैदेशिक रोजगारमा जानु जानुभयो भने तपाईँको उहाँ तपाईँले हेर्ने राजदूत जापास् हामी यहाँ यहाँ त जाँदैनौँ यहाँ हामी जीवन बिमा बिमा गरेर त्यही भन्न चाहन्छु नेपालबाट पलायन मात्रै भएर समस्या हुन्छ नेपालबाट साथै अघि पनि भन्नुभयो नेपालबाट पलायन भयो नेपालबाट पलायन भएर जो जो पलायन हुनुभयो उहाँहरू फर्केनन् भन्ने कुरा गर्नुभयो त्यो एक दुईजनाको तथ्याङ्क हो फर्किने मान्छेहरू टन्डै छन् तर जो पनि जिन्दगीभर उहाँ बस्ने त होइन तर उहाँ उहाँबाट यहाँ फर्केपछि उहाँले केही कुरा त सिक्दा सिकेर आउनुहुन्छ नि त आखिर यहाँ हुन्छ यहीँ हो जस्तै कुरा गर्नुभयो हाम्रो नेपालमा टन्ने मान्छेहरू ब्रिटिस गोर्खामा या सिङ्गापुर पुलिसमा हुनुहुन्छ उहाँ बस्नुहुन्छ आफ्नो उमेरसम्म त उहाँ बस्नुहुन्छ तर अन्तिममा आउनु त कहाँ हो नेपालमै हो नेपालमा आएर उहाँ उहाँहरूले आफ्नो भएको उहाँ कमाएको श्रम खर्चाउनु त यहीँ हो ने किन नेप, नेपाली जनताहरू होइन सधैँ ब्रिटिस आर्मी र सिङ्गापुर आर्मी जान्छन् तर नेपाली आर्मीमा किन मान्छेहरू ऊ छैन नि त त्यसको लागि केही कुरो अर्को क्वेसन नेपाली जनताहरू होइन तिमी एट्टी पर्सेन्ट भने तर नेपाली गभर्मेन्टले होइन किन नेपालमै यो नेपाली युवाहरूलाई केही जबहरूको कुनै राम्रो फेसिलिटी दिएन त त्यसको लागि पनि केही पाउन सक्छु यो अनि साथी नेपालमा नेपाली आर्मी नबन्ने भनेको होइन यहाँ यहाँ चाहिँ कुरा के आउँछ रोजगार भन्यो पैसाको कुरो आउँछ तर तपाईँ नेपाली नेपाल आर्मी भन्यो भने तपाईँले कति कति श्रम पाउनुहुन्छ र बाहिर या ब्रिटिस आर्मी भनौँ या सिङ्गर सिङ्गापुर पुलिस भनौँ जेसी भन्नुहोस् कति चाहिँ तपाईँले आर्जन गर्न सक्नुहुन्छ त्यसमा त्यसमा भर पर्ने कुरा हो यो चाहिँ उहाँले भन्नुभयो सरकारले युवाहरूलाई किन यहीँ व्यवस्थित गर्न सकेन होइन यो हाम्रो एक त हाम्रो सरकार डेभलपिङ कन्ट्री हो मतलब हाम्रो विकसित राष्ट्र विकास उन्मुख राष्ट्र हो हाम्रो त्यसले गर्दा सबै सब निडहरू फुलफिल भइरहेको छैन होइन हाम्रो सरकारले भयो भएका सबै युवा शक्तिहरूलाई युटिलाइज गर्न सकिरहेको छैन तर यो अर्थमा हामी युवाहरू युआर, सबै विदेश पलायन भयो भने गर्ने के त देशको विकास गर्ने कसले त जो जो विदेश जान्छन् उनीहरू आफ्नो क्षमता भइन्ज्याल वा आफ्नो उमेर भइन्जाल उतै आफ्नो श्रम र आफ्नो क्षमता खर्चेर आउँछन् भने जब फर्किन्छ तिनीहरू वृद्ध भएपछि वा अशक्त भएपछि फर्किन्छन् भने कसले गर्ने त देशको विकास यो क्वेसन पनि आउँछ भनिसकेपछि देशमा विकास गर्ने मान्छेहरूको चाहिँ भोलि भविष्यमा खडेरी पर्ने देख्नुहुन्छ मलाई त्यस्तै लाग्छ यही रेसियोमा वर्ष वर्षेनी दुई तिन लाख वा चार पाँच लाख मान्छे विदेश जान्छन् भने हाम्रो देशमा कति नै रहला रहला र युवाहरू हुन्छ जी, यसपछि किन त नेपाली जनताले सिङ्गापुर आर्मी र ऊ ब्रिटिस आर्मीहरू त नेपालमा पनि धेरै ऊ छ नि आर्मी छ पुलिस छ सदस्य छ जनपर छ नि त्यसो चाहिँ किन मान्छेहरू ऊ राम्रोसँग ऊ गर्नु सक्दैन त मैले भनिहालेँ पहिला जिउने भनेको अरूको भने यो चाहिँ पुरानो कुरा मात्रै भयो होइन पहिला बाँच्ने भनेको आफ्नै लागि हो हामी काम गर्छौँ किन पैसा कमाउनलाई हो सिङ्गापुर पुलिसमा किन जान्छौँ देशभक्तिको हिसाबले जाने मान्छेहरू चाहिँ निकै नै नी कम नै छन् प्रायः जाने भनेको आफ्नो परिवार धान्न र आफ्नो आयवर्जन बढाउनकै लागि जाने त्यही भएर नै सिङ्गापुर मैले अघि पनि भनिहालेँ सिङ्गापुर पुलिस र गोर्खा आर्मीमा धेरै नै पैसा छन् पैसाकै लागि जाने हो रोजगार गर्ने पैसाकै लागि हो नेपालको सेवा गर्न छाडेर पैसाकै पछि मात्रै दौडिनु पऱ्यो त अब यहाँ चाहिँ नि हाम्रो समस्या के छ भने यहाँ कति मतलब म्याक्सिमम् चाहिँ युथहरू कति छ नि अनइम्प्लोइ आनिंप्लौयें, छन् तर यहाँ कति खुल्छ भन्नाले सय डेढ सय त्यो कोटामा चाहिँ नि रेसियोमा चाहिँ नि हाम्रो खुल्ने हुन्छ अब त्यसको कुनै पनि पोस्टको लागि एप्लाई गर्ने चाहिँ हाम्रो नम्बर कति हुन्छ भन्दाखेरि मतलब एउटा पोस्टको लागि खुल्यो भने वान थाउजन्ड ए क्रोस गर्छ अब त्यहाँ चाहिँ नि सर यो कतिको चाहिँ नि सिक्योर छ त अब त्यो पोस्टको लागि त्यो लिमिटेड छ होइन अब बाँकीले चाहिँ के गर्ने त हुन्छ नि छ नि सुदीपजी जस्तो सरकारले दिने र उद्योग धन्दाबाट आउने रोजगारीको कुरा त्यो आफैले पनि उद्योग धन्दाहरू स्थापना गरेर आफै पनि सेल्फ इम्प्लोइमेन्ट हुने कुनै किसिमका क्रियाकलापहरू गर्न त ने नेपालमा छ होला नि त नेपालमा छन् तर अब यहाँ चाहिँ ने के छ भने हाम्रो कन्ट्रीमा चाहिँ अलिकति प्रिमिटिभ टाइप अफ एग्रिकल्चर बेस्ड कन्ट्री भएको हो यहाँ चाहिँ प्रिमिटर गर अब एग्रिकल्चरको लागि प्रिमिटिभ वेबाट अब ट्रेडिसनल वेहरू हामीसँग टेक्नोलोजीहरू पनि पुराना टेक्नोलोजीहरू युज गरेर चाहिँ हामी कुनै पनि इन्डस्ट्री सञ्चालन गरेर हुन्छन् अथवा एग्रिकल्चर वेहरू अप्नाइरहन्छ तर जो चाहिँ बाहिर गएर फर्केर आउनु भएको छ उहाँले चाहिँ उतातिरको नयाँ आइडिया सिकेर चाहिँ नि यता आएर केही राम्रो काम पनि गर्न सक्नुहुन्छ अथवा न्यू टेक्नोलोजिजहरू उताबाट चाहिँ यता लिएर आइसकेपछि चाहिँ नि धेरै सहयोग भएर उहाँ एकजनाले एक गर्दा यता दसजनाले चाहिँ इम्प्लोइड हुनसक्ने चान्स पनि चान। त छ नि त होइन जस्तो जस्तो म तपाईँलाई अर्को अर्को क्वेसन सोध्छु हामी नेपालीहरू वैदेशिक रोजगारमा मलेसिया जाँदाखेरि ठुलो ठुलो घरहरू बनाउने हो त्यहाँको तेल कम्पनीमा काम गर्ने हो भनेपछि त्यहाँको सिप नेपालमा कहाँनिर लागु हुन्छ चा। हामीले चाहिँ यहाँ हेर्दाखेरि चाहिँ धेरै जस्तो सिपको स्किलको मात्र कुरा गरिरहेछौँ होइन चा हामीले चाहिँ यहाँबाट के कुरा चाहिँ राखिरहेको छौँ हामीले चाहिँ के कुरा चाहिँ पोइन्ट आउट पोइन्ट निकाल्न सकिरहेको छौँ भने चाहिँ हामीले क्यापिटलको कुरा चाहिँ निकालिरहेको छौँ होइन हामी त्यसलाई चाहिँ इग्नोर गरिरहेको छौँ खालि सिप चिप भनिरहेछौँ होइन बाहिरमा गएर आउने मान्छेहरूले खालि स्किलै गर्नुपर्छ भन्ने छैन तिनीहरूले क्यापिटल लिएर आउँछन् जुन क्यापिटल लिएर आउँछ हाम्रो देश किन विकास भइरहेको छ नि क्यापिटल नभएको कुराले गर्दाखेरि हो नि त अब यदि विदेश गएर पैसा कमाएर यहाँ नेपालमा लिएर आउँछ यदि तिनीहरूसँग स्किल छैन भने यहाँ नेपालमा भएको स्किललाई इम्प्लिमेन्ट गर्नुको लागि त क्यापिटल त लिएर आउन सक्छ नि तिनीहरूले त्यो चाहिँ हामीले एकदम मिस गरिरहेछौँ क्या हुन्छ जनार्दनजी अब थ नेपालले वैदेशिक रोजगारलाई चाहिँ प्रतिबन्ध लगाउन नै पर्छ किनभने अचानकको पिर खुकुरीले जान्दैन विदेशमा बसेर कहिले पनि नेपालमा यस्तो छ त्यस्तो छ भनेर गर्न त्यो भन्न सक्दै सक्दैन तथ्याङ्क निकाल्न सक्दै सक्दैन विदेशमा अब अघि हाम्रो साथीले कति सजिलैसँग के भन्नुभयो भने अगेन्स्टको साथीले के भन्नुभयो भने कोटा यति छ उति छ कोटा कोटा कि हामी हाम्रो तरिकाले बनाउन सक्दैनौँ र कि हामी हामीमा त्यति क्षमता छैन कि कोटा हाम्रो लागि हामी आफैले आफैले कोठा कोटा बनाउन सक्ने हामीमा क्षमता छैन र नेपालमा कति प्रब्लम छ कति के छ भनेर त सबैजनालाई थाहा छ नि त्यो बावजुद पनि नेपालको लागि केही नगरीकन विदेश पस्छन् मान्छेहरू अनि अघि के पनि भन्नुभयो भने जति पहिला अगाडिको कु, कुरा आयो सबै विदेशको आइडिया लिएर अनि हामी नेपालमा आउन सक्छौँ नेपालमा केही गर्न सक्छौँ विदेशको आइडिया किन चाहियो यदि नेपाली मान्छे विदेशमा गएर आइडिया गरेर त्यहाँ डेभलप गर्न सक्छन् भने नेपालमा किन सक्दैन नि त नेपालमा पनि त सक्छ नि त्यही आइडिया विदेशमा लगेर गर्नुको साटो नेपालमा गऱ्यो भने त्यो उचित हुन्छ त्यो नेपाललाई राम्रो हुन्छ फ्यामिलीको कुरा गर्नुभयो फ्यामिली मात्रै हेरेर फ्यामिली भनेको नै सिङ्गो नेपाल होइन जस्तै आइडिया त्यहाँ लगेर गरिन्छ ठुलो ठुलो जस्तै अब अमेरिकाको डि जस्तै अरू अरू राष्ट्रहरूले यहाँ कोम टैलेंट टैलेंट व्यक्ति लग रहा यहाँ बी लगि टैलेंट टैलेंट व्यक्ति तो टैलेंट व्यक्ति को कमी रहेन टैलेंट व्यक्ति होता कल पची पड़े तो क्योंकि सब विदेश गईरा विदेश जानू को साटो बरू नेपर नेपम जन अब अगर फिर एटा साजले जब अपर्चुनिटी को जो यदि आइडिया छ भने नेपालमा नै धेरै धेरै यस्ता जबहरू छन् जसले हाम्रो आर्थिक अवस्थालाई एकदम राम्रोसँग चलाउन सक्छ जस्तै नेपालको धेरै टार जानु पर्दैन अगाडि नै भएको हर्ब्स यस्तो प्लान्टहरूको नै भनौँ न ग्रिन जस्तै यस्तो धेरै मेडिसिनहरू नेपालबाट नै आइन्छ बाहिर जाने मेडिसिन सबै नेपालको नेपालको मेडिसिन बाहिर पठाउनुको साटो नेपालमा नै प्रयोग गरेर नेपाल किन धनी नभन्ने त नेपालको जब अपर्च्युनिटी त्यसबाट नै यदि त्यो भयो भने एकजना मान्छे मात्रै होइन यदि त्यो कल कारखाना त्यसरी खोलियो भने नेपालमा एकजना होइन सयौं मान्छेलाई त्यो त्यहाँ जब अपर्च्युनिटी मिल्न सक्छ त्यही कारणले म भन्छु अनि अर्को म के कुरा भन्न चाहन्छु भने जस्तै आजकाल बेसी जस्तो युवा पिँढीहरू बाहिर गएको हुन्छ युवा पिँढीहरू नै बाहिर गयो भने बालबच्चाले केही गरेको कसैले सुनेको छैन वृद्धाहरूले केही गर्न सकेको हुँदैन गर्ने भनेको युवाले युवा नै विदेशतिर छिर्यो भने नेपालको उन्नति गर्ने त कसले त नेपालको उन्नति पनि त हेर्नु पऱ्यो नि अनि अब अहिलेको कुरा भन्नुपर्दाखेरि अरूको अब आफ्नो नेपाली हात नै विदेशको लागि विदेशको इन्डाइरेक्टली भन्यो भने आफ्नो फ्यामिलीको लागि भन्यो हुन्छ तर इन्डाइरेक्टली त्यो त विदेशलाई नै नाफा भइरहेको हो नि स्वदेशलाई त घाटा नै भइरहेको अभियसली त्यही कारणले गर्दा यदि नेपाली हात नै विदेशको लागि लम्कन्छन् भने नेपालले पाउने के त जस्तो जस्तो तपाईँले कुरा गर्नुभयो हामी बिहानको कुरा गर्दैछौँ र प्रतिबन्धको कुरामा एउटा म तपाईँलाई उदाहरण दिन चाहन्छु सरकारले भदौ सोह्रमा चाहिँ गएको दुई तिन वर्ष अगाडि इराकमा गएका बाह्रजना नेपालीहरू मारिएपछि इराक जान प्रतिबन्ध गरेका थियो र गएको भदौमा चाहिँ त्यो प्रतिबन्ध फुकुवा गराएको र त्यो प्रतिबन्ध फुकुवा गर्दाखेरि एउटा तथ्याङ्क के निस्क्यो भने त्यो प्रतिबन्ध फुकुवा गर्नुभन्दा अगाडि नै पचासौँ हजार नेपालीहरू चाहिँ इराक पुगिसकेका छन् भनिसकेपछि प्रतिबन्ध गरेर समस्या समाधान हुन्छ प्रतिबंध कर समस्या सधान हो एक ती अर्को आपों मन में राष्ट्र कोई जागरूकता एवं नेपालमेंकूर्ता पैला सुरू आइडिया मन में नएसम से आपको आटो को भेसम चाहिए प्रतिबंध लगाओस् या कसैली प्रतिबंध लगाओस्ो मन ने प्रतिबंध लाने पा अर्क ये विदेश में कई मानेर कस्तो नर तबले भन्नभराक में मे त्यसरी मरिनुको छाटो नेपालमै श्रम गरेर पसिना चुहाएर नेपालको इज्जत इज्जतको मरौ न मर्ने नै हो भने इज्जतको आफ्नो पसिनाले मराउँ न धन्यवाद हुन्छ मेरो विषयमा जानुभन्दा अगाडि चाहिँ उहाँको कोटाहरूको कुरा गर्छु यदि यो कोटाहरू हामीले हामीले नै निकाल्न सक्छौँ भने त्यो कुरा भन्ने कुरामा मात्र रहन्छ जस्तो लाग्छ मलाई होइन अब त्यस्तै कुरा हुने त लोकसेवाहरूमा नि हामीले त हामीले डिमान्ड गरेरै कोटा निकाल्न सक्छौँ नि हाम्रोमा किन बाहिर गइरहेछ भन्ने कुरा पनि त्यहाँ पनि देखिन्छ अब कोटामा निस्क्यो चाहिँ त्यो इम्प्लोइमेन्ट अपर्च्युनिटी लिमिटेड छ नि त जब लिमिटेड छ त धेरै त्यसमा ते नि अब जान दिन्छ ल सपोज भनौँ हजारजना मान्छेले एप्लाई गर्छ सयवटा सिट छ त्यो हजारजनामा कतिजनाले नौ सयजना त अनइम्प्लोइडै हुन्छ त होइन हो कि होइन अब त्यसमा नि धेरैजसो पढे लेखेकै हुनुपर्छ होइन हामीले म्याक्सिमम् यहाँपट्टि अर्को बाहिर जाने को मान्छेहरू गइरहेछ भने नि धेरैजसो अब नपढेको लेखेकाहरू धेरै जाने भनेको कतारतिर गइरहेछन् दुवैतिर गइरहेछन् होइन त्यतातिर गइरहेछन् किनभने तिनीहरूले पैसा कमाउँछन् पैसा कमाउने ठाउँहरू त्यहाँ छ होइन अनि अर्को भनेर तपाईँले भन्नुभयो कि खालि विदेश विदेशीहरूलाई मात्र फाइदा हुन्छ भनेर कुरा गर्नुभयो होइन अब यहाँपट्टि तपाईँले के कुरा बिर्सिनु भयो चाहिँ हाम्रै देशले चाहिँ अब एक सय चाहिँ खुल्ला गरेको छ जानको लागि किन खुला गरेको छ त्यो त्यो यदि विदेशीहरूलाई मात्र फाइदा हुने किन खुला गर्दो त्यो रेमिटेन्सको कुरा पनि तपाईँले बिर्सिनु भयो त्यो हाम्रो देशमा नै आउँछ तिनीहरूले पठाउने हो अनि जस्तो जस्तो विकल कुमारजी जस्तो आ, के पो भने योभन्दा दुई वर्ष अगाडि विश्वमा आर्थिक मन्दी छायो र त्यसबाट चाहिँ धेरै वैदेशिक रोजगारमा संलग्न नेपालीहरूलाई धेरै नै घाटा पऱ्यो त्यस्तै विदेशले नेपाली नराख्ने भनेर नीति पोलिसी ल्याइदियो भने त्यतिखेर के गर्ने त्यो अब त्यस्तो कुरामा भोलि भुइँसै लगायो भने के गर्ने त्यस्तै कुरा रहन्छ क्या अब हरेक कुरामा त रिक्स त भइहाल्छ होइन हरेक कुरामा त रिक्स भइहाल्छ अब त्यसरी हामीले त्यो नेगेटिभ इम्प्याक्टलाई धेरै सोचेर चाहिँ त्यसरी काम गर्नु भएन सक्दो चाहिँ अहिले त्यस्तो कुरा चाहिँ अहिले हाइलाइट चाहिँ भएको छैन होइन अब सक्दो हामीले चाहिँ अब रोजगारीमा पठाउने किन त अब नेपालमै धेरै जसो त्यो स्किलहरू इम्प्लोइड हुने इम्प्लोइड हुने ठाउँहरू गभर्मेन्टले निकाल्नु पर्यो प्लान्स एन्ड पोलिसिजहरू त्यो निकाल्नु पर्यो होइन त्यसको लागि युवा भएको नाताले हामीले पनि त त्यो कुरामा गभर्मेन्टलाई सपोर्ट गर्न सक्छौँ नि बाहिर जानु मात्र समस्याको समाधान त होइन गभर्मेन्टलाई हामी यसो गर्छौँ हाम्रो लागि यस्तो बाटो खुलाइदिउँ भनेर आवाज उठाउन सकिन्छ नि कति चाहिँ कति चाहिँ हामीले चाहिँ आवाज उठाउने के गभर्मेन्टकै कुरा गर्ने हो भने हामीले गभर्मेन्टलाई चेन्ज गर्नको लागि कतिवटा हाम्रो टु थाउजन्ड नि पिपुल्स मुभमेन्टहरू थियो नि त गभर्मेन्टहरूलाई चेन्ज गर्नको लागि त भयो नि होइन अब नयाँ नेपाल भनेर सधैँ सुनिरहेछौँ नयाँ नेपाल नयाँ नेपाल नयाँ नेपाल अनि त्यहाँबाट हामीले के पार्टिसिपेट गरे नि त गभर्मेन्टलाई गभर्मेन्ट गभर्मेन्ट चेन्ज गर्छौँ हामीलाई गभर्मेन्टलाई सपोर्ट गरे भने त त्यो हामीलाई इम्प्लोइ गर्नु भनेर हामीलाई यस्तो अपर्च्युनिटी निका निकाल्नु दिनु हामी नेपालमै बस्छौँ भनेर एउटा उयो गऱ्यो भने त एउटा आइडिया गऱ्यो भने त खै त सधैँ नयाँ नेपाल भनेर नयाँ नेपाल भनेर छ केही चेन्जेसहरू छ त दस वर्ष अगाडि जस्तो थियो अहिले पनि त्यस्तै छ गभर्मेन्ट लथालुङ्गै छ इम्प्लोइमेन्ट अपर्च्युनिटी अलिकति पनि छैन यहाँको धेरै जस्तो गाउँघरका ठिटाहरू बिदेश जान्चन, जान्चन, के अरे विदेशी विदेशमै गइरहेछन् कतार गइरहेछन् अहिले पनि दुवै गइरहेछन् दस कक्षा पढ्छन् कतार जान्छन् दुवै जान्छन् जे होस् तिनीहरूले केही पैसा त नि स्किल पनि लिएर सक्छन् तिनीहरूले गएर सिक्न सक्छन् यदि तिनीहरू बुढापाका भए पनि तिनीहरू बुढै भए पनि तिनीहरू आएर लगानी हुन्छ तिनीहरूको एउटा तिनीहरूले अरूलाई त सिकाउन सक्छन् नि भनिसकेपछि जस्तो पैसाकै नाममा राज्य चाहिँ नागरिकको जुन प्रोटेक्सन गर्ने दायित्व छ राज्यको त्यसबाट पछि मिल्छ अलिकति फेरि खुला गरिदिनु होइन जस्तो तपाईँले पैसाको कुरा गर्नुभयो उनीहरू त्यहाँ जाँदा चाहिँ हामी सेफ्टीका कुरा गरिरहेका छौँ त्यहाँ असुरक्षाका कुराहरू गरिरहेका छौँ होइन होला पैसा आउला होइन अहिले पनि तपाईँको तिन अर्ब चाहिँ तिन सय उनासाठी अर्ब पचपन्न करोड चाहिँ गएको वर्षमा रेमिटेन्स भिटिया छ वैदेशिक रोजगारमा जाने कामदारहरूको तर्फबाट र यो चाहिँ अघिल्लो जुन सडसठी अडसठीको भन्दा छैसठी सडसठीको भन्दा यो सडसठी अडसठीकोमा एकचालिस पोइन्ट दशमलव आठ प्रतिशतले वृद्धि भएको हो यो र यो चाहिँ कहाँ जान्छ भनेर एउटा नेपाल हाउसहोल्ड सर्भेले चाहिँ गरेकोमा के छ भने झन्नै यसको चाहिँ डेली कन्जम्सनमा चाहिँ अठहत्तर दशमलव झन्नै चार प्रतिशतभन्दा माथि त्यो तिन चारमा चार भागमा चार तिन भागभन्दा माथि चाहिँ यो घर खर्चमा जान्छ तपाईँहरू पैसा कमाउने कुरा गरिराख्नु भएको छ भनिसकेपछि त्यो पैसा त तपाईँले भने जस्तो उद्योग कल कारखाना र पोजिटिभ ठाउँमा त लागेर हुन्छ नि होइन त्यो भने अब यो जुन घर खर्चको कुरा गर्नु भने यदि नेपालमै त्यही त्यही मान्छेहरू बस्ने हो त्यो घर खर्च नै हुँदैन त्यो चाहिँ हामीले नबिर्छौँ क्या तिनीहरू किन गइरहेछन् त बाहिर मेन पोइन्ट त्यो अब तिनीहरू यदि तिनीहरूले यहीँपट्टि काम पाउँथ्यो भने त यदि यहाँपट्टि काम पाउने भयो भने त्यो तिनीहरूले कमाउने पैसा घर खर्चमै जाने खाना खाना बस्न लाउन मानि पुग्दैन यहाँपट्टिको कमाइले तिनीहरूले गर्यो भने चाहिँ के एक्स्ट्रा पनि आउँछ केही सेभिङ पनि हुन्छ त्यो कुराहरू चाहिँ नबिर्छौँ क्या हामीले हुन्छ विकाल एउटा कुरा होइन यसमा चाहिँ के भने नेपालमा धेरै उद्योगहरू छ है धेरै करोडपति छन् अरब छन् तिनीहरूले कसरी पैसा कमायो त उनीहरू नेपाललाई बसेर कमाइरहेछन् होइन तिनीहरू विदेश गएको छैन धेरै उद्योगहरू चलाइरहेको छ कामदारहरू टर्नै छ उनीहरूसँग उनीहरूले चाहिँ कसरी कमायो उनीहरू पनि विदेश गएको भयो है उनीहरू त्यति कमाउँथे त होइन अर्को कुरा रेमिटेन्सको कुरा भयो होइन कति आउँछ अरे है त्यसपछि उनीहरूले त्यो पैसा खर्च कहाँ गर्छन् भन्दाखेरि विलायसित वस्तुहरू किन्न खर्च गर्छन् कसैले बाइक किन्छन् कसैले घर किन्छन् वा समथिङ त्यस्तै किन्छ होइन ती ती वस्तुहरू सब विदेशबाट आयात आयात हुने वस्तुहरू होइन फेरि त्यो पैसा विदेशमै गयो नि त जस्तो जस्तो जी सुनिलजी विकल कुमारजीले के उठाउनु भयो भने अठहत्तर नौ प्रतिशत त घर खर्चमा खर्च भयो तर उनीहरू यही बस्या भए त त्यो त ऋण लाग्थ्यो नि मान्छे मान्छेले जति कमाउँछ त्यति डिमान्ड बढ्छ होइन ऊ यहीँ बसेर केही गर्न सक्दैन भन्ने केही छैन धेरै अप्सनहरू छ यहाँ काम गर्ने मेन धेरै उदाहरणहरू छन् हाम्रो सोसाइटीमा कसैले फार्म हाउस खोले कसैले आफ्नै शान्ति काम गरेर गाउँतिर काम गरेर धेरै प्रगति गरेको उदाहरण छ त्यसलाई हेर्ने कि नहेर्ने त नमस्कार म जनार्दन थापा उहाँ भर्खर हाम्रो साथी सुधीलले चाहिँ के भन्यो भने भर उसले फार्म हाउस खोल्ने उदाहरण दियो हाम्रो अहिलेसम्म नेपालमा फार्म हाउस खोल्ने यो नयाँ विचार चाहिँ कहाँबाट आएको पहिला सुरुवात कहिले गरेको गरे। नेपाली नेपालीहरूले यहीँ बसेको नेपालीले गरेको कि उताबाट आएपछि गरेको तौल के लाग्छ उताबाट आएपछि चाहिँ सिकेर फार्म हाउस खोल्दा यस्तो हुँदो रहेछ गरेको हो कि यहाँ बसेको नेपालीले होइन फार्म हाउस भनेको हामीले आफैले गर्नुपर्ने आफै सोचेर चाहिँ गर्नुभयो भन्न <laughs> खोज्नु भएको चाहिँ त्यो फार्म हाउस खोल्न योग्यता चाहिँ विदेश जानु पर्दैन नेपालकैले ने गर्न सक्छन् भन्नुभएको फार्म हाउस खोल्नको लागि विचार चाहिँ नि उताबाट गएर आएको सिकेको मान्छेले गरेको खोलेको हो कि पहिला सुरुवात चाहिँ नि फार्म हाउस खोल्नु सुरुवात चाहिँ उताबाट उता गर्यो नि गयो उतातिरको फार्म हाउसमा काम गर्यो उनीहरू आएर चाहिँ यस्तो फाइदा हुँदो रहेछ गरेको हो कि यताको मान्छेले फार्म हाउस खोल्दाखेरि यस्तो फाइदा फाइदा हुँदो रहेछ भनेर चाहिँ गरेको हो जसो मलाई लाग्छ उताबाट आएको मान्छे सुरुवात गरेको हुनुपर्छ यो चाहिँ किनभने उता उत्पट्टि छ प्राय उता काम गर्न गएकोहरूले नेपालले अरूबाट सिकेर आएको त होइन होला कृषि खेतीपाती गर्नलाई त्यसलाई नै अलिकति राम्रोसँग गर्न सक्थ्यो त नेपालले आफैले क्रिएट गर्न सक्थ्यो त आइडियाहरू किन विदेश जानु पऱ्यो त अरूको राम्रो भयो भन्दैमा अरूको राम्रो देश छ अरे छ त्यहाँको हाई क्लास छ अरे लिभिङ स्ट्यान्डर्ड हाई छ अरे होइन किन कपी गर्छौँ त हामी आफ्नो कन्डिसनलाई आफैले इम्प्रुभ गर्ने कि अरूको कवि गर्ने त्यो त नकल गरेर यस्तो भएन र कुनै पनि मान्छे जन्मजात सबै कुरा सिकेर आ हुँदैनन् होइन मान्छेको नेचरै इमिटेसन गर्ने हो जब अरूको हेर्छन् त आफूले गर्छन् होइन कुनै पनि मान्छे जन्मजात पेढैदेखि बोल्न सिक्या हुँदैन आमा बुवाले बोलेको देखेर त आफै पनि बोल्न सिक्छन् नि हामीले अब आफै यो यो क्रिएटिभिटी ल्याउने यो यो क्रिएटिभिटी सबै हामी आफै योग्य छैनौँ बाहिरको बाहिरको पोजिटिभनेस पनि भित्र आउन सक्छौँ हामी बाहिरबाट पुजिनु हुन्छ नि त उनीहरू उनीहरूको योग्यताहरू उनीहरूसी उनीहरू त हामीभन्दा धेरै वि विकसित ठाउँ हो हामीभन्दा धेरै जानेको ठाउँ हो होइन आफूभन्दा जान्ने बुझ्नेको सिक्ने हो कि आफै मतलब म सबै कुरा जान्छु मलाई सबै कुरा थाहा छ म त कलेज पनि जानु पर्दैन स्कुल पनि जानु पर्दैन म घरै बसेर पढ्छु म आफै दिमागमा आफै यो सबै कुराहरू क्रिएट गर्छु भन्यो कि बाहिर गएर स्कुल गएर सरहरूसँग बुझ्छु आफूभन्दा जाने बुझ्नेसँग बुझ्छु त्यहाँ गएर सरहरूको ज्ञान ल्याएर म चाहिँ नि आफूलाई परिपक्क बनाउँछु भन्ने हो त्यसो भए तपाईँको मतलब चाहिँ नेपालीभन्दा विदेशी नै जान्ने छन् नेपाली चाहिँ जान्ने नै छैन यो मेरो मतलब होइन कि यो प्रुभै छन् नि नेपाल बढी विकसित छन् कि बरु हामी विकसित मुलुकहरूमा पनि त जान्छौँ नि खाली मुल्कहरू मतलब जाँदैनौँ होइन विकसित मुलुकहरू सिक्ने कुराहरू पनि त हामीले धेरै छन् नि होइन त्यो विदेशका मान्छेहरू जसले जसबाट हामीले कपी गऱ्यौँ नि तिनीहरूले चाहिँ कहाँबाट सिकेन तिनीहरूको आफ्नै क्रिएटिभिटीबाट आएको होइन थियो कि हामीले किन गर्न सकेनौँ त त्यही अल्छी प्रणाली होइन हामी अरूको कपी गर्न खोज्छौँ तर त्यसले त्यस्तो गरेर हामीले किन कसरी गर्ने त्यो आइडिया खोइ त क्रिएटिभिटी खोइ त भिडियो चाहिँ जानुपर्छ त्यसको आइडिया चोर लिन भन्ने त छैन नि हामी यहीँ बसेर पनि केही क्रिएट गर्न सक्छौँ त उनीहरूलाई त्यो क्रिएट गर्नलाई कति वर्ष लाग्यो कति वर्षको मिहिनेत तिनीहरूलाई त्यो त्यो क्रिएसन त्यति अहिले जुन स्थानमा छ त्यो देशहरू त्यति त्यो त्यो स्थानमा पुऱ्याउनलाई कति मिहिनेत चाहियो भन्ने कुरा चाहिँ तपाईँले गर्नु अब उनीहरूले गरिसकेको चिज हामीले फेरि भैसों की चीज हमें फिर स्टार्टिंग देखी छुट्टी छुट्टी ठाव लग्ने तो भई सकोक कहूर पर इमिडिएट कर हमें सिकेर आपको पन में तो लिया सकता बाहर घर आपे सोचे भांदा नया भैस क्या नया बना भादा उन्ले मेहनत कर सो वर्ष उ मेहनत कर साली बाटोपर्नो समय खर्च करू भैस में सब कुछ अर्क कपी करने तो बाठो हुने भयो बाठो त कसरी भइन्छ भने उनीहरूले सधैँ अगाडिदेखि गरिसकेको कामलाई अब हामीले कसरी सुरुवात गर्ने त्यहाँ गएर गर्ने कि उनीहरूले सधैँ अगाडि गरेको कुरा हामीले गर्ने अब त्यसमा पो भरपर्छ होइन र त्यहीँ गएर त्यहीँ वर्षौँ वर्ष काम गरेर आएर अनि सिकेको भन्न मिल्छ त अलिकति अब यो एज चाहिँ भनौँ जुन अहिले टाइम होइन त्यो चाहिँ एकै ठाउँमा भएर लिमिटेड भएर बसिरहने सिचुएसन पनि छैन जस्तै हामी उति न हाम्रो कन्ट्रीभित्र सिमिटहरू बस्नुपर्छ भन्ने छैन अथवा यहाँ त अहिले ग्लोबलाइजेसनको टाइम छ नि त यसमा चाहिँ नि अब मतलब उनीहरूले अब पहिल्यै गरिसकेको छ उनीहरूले हन्ड्रेड इयर्स अगाडि कुनै इन्भेन्सन गरिसकेको छ भने अब हामी त्यही उनीहरूले गरिसकेको छ उनीहरूलाई कपी नगर्ने अब हामी चाहिँ फेरि त्यस्तै गर्दै जाउँ फेरि आउँला त्यस्तै इन्भेन्सन भनेर चाहिँ कुरेर बसिरहने त्यसको लागि चाहिँ रिसर्च गरिरहने त्यसको लागि त हाम्रो टाइम वेस्ट हुँदैन र हाम्रो नेपालमा धेरै रिसोर्सेसहरू छ पर्याप्त बुकहरू छन् पर्याप्त इन्टरनेट सोर्सेसहरू छन् हामी विदेशै जानु पर्दैन ती आइडियाहरूलाई एडप्ट गर्नलाई होइन हाम्रो यो इन्टरनेटको सोर्स चाहिँ कहाँबाट हामीले आफैले क्रिएट गरेको यो अरूको एडप्सन हो है हामीले यो यो रिसोर्सलाई एडप्ट गऱ्यौँ अरे किन गरे विदेशमा जानलाई एडप्ट गरेँ हो त्यसबाट के आइडिया लिउँ भने गरेँ होइन किन विदेशमा जान्छ आइडिया लिन यहीँबाटै तिमी सिक्न सक्छौ भने किन त्यत्रो लगानीहरू विदेश जान्छौ नेटमा गुगलमा सर्च गरेर हरेक कुराको आइडिया हुन्छ होइन किन विदेश जान्छ घर बनाउने नै आइडिया त्यहीँ हुन्छ हरेक कुराको आइडिया त्यहीँ हुन्छ भने हामी किन विदेश जान्छ टाइममा यहीँ के गर्यो भने त त्यो टाइमसम्म त हामी यहीँ केही गर्न सक्छौँ नि त वाइट टु दि सो नेक् भन्ने कुरा एउटा कि हामी जहिले पनि कुवाको भेट्दै मात्रै मलाई बस्ने आफ्नो आमा चाहिँ देउता अर्को आमा चाहिँ राक्षस् भन्ने कुरा हुँदैन नि त इन्टरनेटमा सर्च गरेर आइडिया लियो भने त्यसबाट हामीले डेभलप गर्न सक्छौँ कि सर त्यो आइडियालाई हामीले युटिलाइजेसन गर्न सक्छौँ कि सक्दैनौँ अनि जस्तो छरि सुनिलजी नेपाल चाहिँ संयुक्त राष्ट्रसङ्घको संयुक्त राष्ट्र पनि हो र नेपालको अन्तरिम संविधान दुई हजार त्रिसठी जसलाई हामीले मानिरहेका छौँ त्यसले चाहिँ हरेक व्यक्तिमा आफ्नो पेसा लागि ग्यारेन्टी गर्छ र जहाँ पनि गएर र जहाँ पनि बसेर चाहिँ आफ्नो पेसा आफूले मन लागेको तरिकाले गर्न पाउने कुरालाई ग्यारेन्टी गर्ने सर युएन भनेपछि <laughs> हामीले अहिले गरिराखेको तपाईँहरूको पक्षको बहस सुन्खेरि त त्यो कुरालाई त हामी मान्दैछौँ नमान्दैछौँ त भने त्यसरी व्यक्तिको स्वतन्त्रताको अधिकारमाथि हामीले हल गर्न पाउँछौँ एउटा भनाइ छ नि है केही कामले गर्दा राम राम्रो हुन्छ भने धेरैलाई फाइदा हुन्छ भने त्यसमा बल प्रयोग गर्नु राम्रो हो क्या मतलब यही रेसियोमा वर्षमा चार लाख मान्छे विदेश जान्छन् भने हाम्रो देशमा बस्ने को त देशलाई सञ्चालन गर्ने को त त्यही बुढा बालबच्चा केटाकेटी आइमाईहरूले गर्ने त देश सञ्चालन कसले गर्ने त देशको विकास कसले गर्ने त सबै विदेशमा गयो भने त हाम्रो औचित्य खोइ त नेपाली हुनुको औचित्य खोइ त होइन त्यसका लागि त बिहान गर्नु नै एकमात्र विकल्प हो र प्रतिबन्ध गर्नु नै विकल्प हो र हरेक कुरा हदभन्दा माथि गएपछि त्यसलाई रोक्नु नै उपयुक्त हुन्छ कि जब मान्छेलाई क... प्रतिबन्ध गरिन्छ नि विदेश जान त्यसपछि मान्छेको क्रिएटिभिटी आउँछ कि त्यसपछि मान्छेले केही गर्न खोज्छन् कि त्यही भएर यसलाई ब्यान्ड गर्नु नै राम्रो हो अब हाम्रो साथीले अघि भन्नुभयो यहाँ इन्टरनेटको युजबाट पनि अब हामीले चाहिँ धेरै आइडियाजहरू लिन सक्छौँ भन्नुभयो होइन सक्छौँ अवश्य सक्छौँ तर हामीले त्यहाँबाट चाहिँ के गेन गर्छौँ हामीले पढ्छौँ बुझ्छौँ मात्र तर जो बाहिर गएर चाहिँ आउनुहुन्छ उहाँले त के हुन्छ त्यो हामीले त्यो इन्टरनेटमा पढेको कामहरू तपाईँले बुझेको कामहरू चाहिँ नि मतलब बुझ्लाउँ तर उहाँहरूले गरेर आउनुहुन्छ गरेको र पढेकोमा त अलिकति पक्कै पनि फरक पर्ला नि उसले विदेश गएर गर्नलाई कति वर्ष लाग्छ एटलिस्ट दुई तिन वर्ष त लाग्छ होइन एकचोटि ट्राई गर आइडियालाई मतलब फेल भयो अरे दुईचोटि गर तिनचोटि त्यसपछि त सक्सेस भइन्छ नि त ता कति टाइम लाग्छ दुई तिन वर्षमा त हामी धेरै प्रगति गर्नु सक्छ अनि हामीलाई त्यो मतलब टाइम टु टाइम ट्राई गरिरहनलाई पनि त हाम्रो रिसोर्सहरू त पक्कै पनि भ्याउँदैन होला त्यसको लागि त हामीलाई चाहिने अब नयाँ आइडियाजहरू होइन सबै इन्टरनेटमा पक्कै पनि पर्याप्त हुँदैन र इन्टरनेटको सबै उयोहरू इन्फर्मेसनहरू हामीले साँचो भनेर लिन सक्ने पनि त कन्डिसन छैन होइन अब यसमा चाहिँ नि उताबाट गतलब केही फरेन कन्ट्रिजसँग केही रिलेसनै नहुने भने कहाँबाट चाहिँ आउँछ त न्यू मेसिनरी इक्विपमेन्ट्सहरू हाम्रो जस्तै अघि अर्को साइडले पनि हुनुभयो हाम्रो हब्सहरू होइन जडीबुटीहरू यहीँ युज गर्न सक्छौँ भन्नु तर युज भएको छ नभएको होइन सबै केमा भन्छ प्रिमिटिभ वेमा क्या पुरानो कल्चरमा युज भइरहेछन् तर तिनीहरूलाई अब हामीले मोडर्न वेमा युज गर्नलाई के गर्नु पऱ्यो हामीसँग नयाँ इक्विपमेन्टहरू नै छैन त कसरी धनी हुने त अब त्यो प्रिमिटिभ वेमा युज गरेर त हामीले पक्कै पनि पैसा कमाउन सक्दैनौँ त्यो इक्विपमेन्ट चाहिँ विदेशमा गएर हामी बनाउन सक्छौँ त हामी यहीँ त्यो इक्विपमेन्ट बनाउने हामीसँग धेरै इन्जिनियरहरू छन् धेरै प्रोफेसनलहरू इन्टेलेक्चुअलहरू धेरै छन् उनीहरूको आइडिया युटिलाइज गर्न सक्छ कि सक्दैनौँ अब यसको लागि चाहिँ नि हामीले बाहिरबाट चाहिँ इम्पोर्ट गर्न त सक्छौँ नि त टोटल्ली बाहिर डिपेन्ड हुने कि आफै क्रिएट गर्ने त हामीले टोटल डिपेन्डेन्ट भनेका छैनौँ कि बाहिरबाट चाहिँ नि केही सामानहरू यता लिएर आएर गरिसकेपछि त पक्कै पनि हेल्पफुल हुनसक्छ त हुन्छ अब चाहिँ हामी थर्ड पार्टीसम्म सबैले पार? म यो प्रश्न गर्छु माइन्ड गर्नुलाई किन त यो विदेशी लुगा गर्दा कारण एउटा नेपालीको राष्ट्रिय लुगा लोप हुँदै गइरहेको त्यो कुरा हो नि अनि बिन्ता तिमीलाई प्रश्न सोध्दैन माइन्ड नगर किनभने नेपाली जन नेपालीहरूले जति पनि काम गर्दाखेरि खुट्टा तान्छन् जस्तै ता उदाहरणलाई म यही ठाउँको दिन्छु होइन विश्वको स्विजरल्यान्ड भनेको व्यक्तिले आएर या जिलोले दो स्विजरल्यान्ड दोस्रो बनाउँछु भनेपछि तर नेपाली गभर्मेन्टहरूले खुट्टा तानिरहेको त्यो कारण किन छ अस्वस्थ प्रतिस्पर्धा छ भन्न खोज्छ अस्वस्थ छ अब हामी चाहिँ नमस्कार म दिलीप सुवेदी म हाम्रो विनिन्दा खड्कीलाई सोध्छु हाम्रो नेपाल पिछडिएको त एक त पिछडिएको देश हो हाम्रो देशमा त धेरै रिसोर्सहरू छ तर त्यो रिसोर्सलाई युटिलाइज गर्ने कसरी जस्तै म एउटा इक्जाम्पल दिन्छु नेपालमा धेरै जङ्गलहरू छन् नेपालै जलस्रोतको एउटा धनी देश पनि हो तर जलस्रोतको धनी देश भए पनि बिजुली त्यो छैन ने हामी पनि सोध्छौँ कि बिजुली पनि हामी आफै यहीँ काम गरौँ यहीँबाट केही गर्न सक्छौँ तर विदेश नै किन्न जानुपऱ्यो त साधन चाहिँ कहाँबाट ल्याउने त त्यो प्रश्न सक्छौँ मेरो चाहिँ लागि है भने के हुन्यो भने हामीले मेसिनरी इक्विपमेन्टहरू यहीँ बनाउन सक्छौँ होइन मेसिनरी इक्विपमेन्ट यहाँ बनाउनुको लागि जहाँसम्म लाग्छ मलाई हामीलाई जे जे मेटेरियल्स चाहिन्छ नि मेटेरियल्सहरू यहाँ उपलब्ध हुँदैन हामीले त्यो मेटेरियल्सको लागि बाहिरबाटै आयात गर्नुपर्छ त्यसको लागि चाहिँ जस अब त्यो मेसिनरी बनाएर मात्रै त भएन सिक्नु पनि त पऱ्यो चलाउने तरिका कसरी काम गर्छ त्यो पनि त सिक्नु पऱ्यो त्यस कारण चाहिँ जहाँसम्म मलाई लाग्छ मेसिनरी इक्विपमेन्ट चाहिँ नि उता बनिसकेको मेसिनलाई यता बनाउनुहुँदा पनि हामी उताबाट ल्यायो भने छिटो पनि हुन्छ र राम्रो पनि हुन्छ म अर्को एउटा प्रश्न सोध्न चाहन्छु नेपालमा धेरै औषधीमूलक बोडिराहरू जङ्गलहरू छन् त्यसमा एउटा उदाहरण दिन्छु म एउटा रक्तचन्दनको रक्तचन्दन भने पनि धेरै अमूल्य चिज हो तर नेपालका मान्छेले त्यो रक्तचन्दनलाई यहीँ युटिलाइज गर्न सकेर किन बाहिर चाहिँ लगेर बेच्न खोज्छन् यहाँ त्यसको त यहीँ पनि केही महत्त्व होला त्यसको लागि त यहीँ पनि त केही गर्न सकिन्छ होला नि अब अघि हाम्रो साथीले चाहिँ यहाँ लुगाको कुरा गर्नुभयो हामी किन बाहिरबाटै लगाए लिएर आएको लुगाहरू चाहिँ लगाउँछौँ भन्नुभयो होइन हाम्रो जति पनि यहाँ मतलब बन्छ नि लुगाहरू भनौँ न त्यो चाहिँ इनफ छ त हाम्रो उसको लागि यहाँ जति पनि पपुलेसन छ होइन त्यसको लागि इनफ छ त अनि त्यसको लागि अथवा बाहिरबाट इम्पोर्ट गरेर मतलब यहीँको यहीँबाट बनाएको प्रिमिटिभ बनाएको लुगाहरूले चाहिँ नि के ऊ हुन सस्टेन भएर बस्न सक्छ अनि जति कस्टको कुरा पनि आउँछ यसमा चाहिँ नि मतलब एकदमै लोयर क्लास पिपुलहरूले चाहिँ अफोर्ड गर्न सक्छ त यता यहीँ बनेको लुगाहरू यहाँ त अब एकदमै म्याक्सिमम् कस्ट पनि त हुन्छ नि तर जब हामीले बाहिरबाट इम्पोर्ट गरेको हुन्छौँ एकदम एक मिनिमम कस्टमा चाहिँ नि इम्पोर्ट भइरहेको हुन्छ त्यही भएर चाहिँ हामीले विदेशी सामानहरू युज गर्दा बेटर हुन्छ हाम्रो दिलीप साथीले भन्नुभएको थियो जडीबुटीको कुरा सोध्नुभएको थियो होइन मलाई म चाहिँ सरासरी के भन्छु भने जडीबुटी बनाउने मान्छे जो जो आइडियाले एकदम भरिपुर छन् त्यही त अघि मैले कुरा निकालिहालेँ जो आइडियाले भरिपूर्ण छन् जो ट्यालेन्टले भरिपूर्ण छन् उनीहरू नै विदेश गएर बसेका छन् त्यही कारणले यो डेभलप नहुन सकेको हो त्यही भएर त हामी भनिरहेछौँ त्यही भएर त हाम्रो नारा यसैमा छ नेपालले वैदेशिक रोजगारलाई प्रतिबन्ध गर्नुपर्छ यहीँ बसेर विदेश जानु छ त बरु बसेर गरोस् न उसले पाँच वर्ष लाग्ला दस वर्ष लाग तर गर्नु त गर्छ नि त्यही कारण यही हो मैले तर्क छ है <coughs> तपाईँहरूले भन्नुभयो कि हामीले नै आफैले बनाउनुपर्छ आफैले गर्नुपर्छ होइन आफ्नै देशमा बनाउनुपर्छ मेसिन गर्नुपर्छ बनाउनुपर्छ यदि हामीले यो दस बिस बिस वर्षभन्दा अगाडिदेखि पनि यो गर्दा गरे भए होइन हामी अहिलेसम्म माटोकै घरमा बसिरहेको हुन्थ्यौँ होला हाम्रो घरमा बिजुली हुँदैन थियो होला अहिलेसम्म नै हामीले त्यो बिजुली उत्पादन गर्न सकेको छैन राम्रोसँगले त्यो मेसिन किन बनेन त अहिलेसम्म यसको लागि चाहिँ म के भन्न चाहन्छु भने धेरै समय लाग्छ समयको कुरा आयो होइन विदेशीलाई पनि त कामहरू गर्न धेरै समय लागेको थियो अनि अब आइडिया विदेशीकै लिनुहुन्छ होइन कि नेपालमा चाहिँ आइडिया के नेपालमा चाहिँ समय लाग्न नसक्ने हो र मान्छे यहाँ यहाँको मान्छे नेपालको मान्छेहरू विदेश गएर टोइलेट धोएर दुनियाँ सानो सानो काम गरेर आफ्नो जीविकालाई ठुलो बनाएर नेपालमा आउँछ कति समय लाग्दो होला त त्यसमा धेरै समय लाग्छ अनि नेपालमा चाहिँ किन त्यति समय खर्च हुन सक्दैन विदेशमा टोइलेट धोएर पनि नेपालमा बढी पैसा कमाउन सकिन्छ भने किन बिता छ टोइलेट नै अरू एउटा कुरा छ नि तपाईँ यदि सहि मजा बडो सजिलोसँग भन्नुभयो कि तपाईँले कुराहरू यदि तपाईँले एउटा ठाउँमा पाँच हजारको जागिर पाइ गरिराख्नु भएको छ अरू ठाउँमा तपाईँले दस हजारको चुन्ड्यायो भने तपाईँ त्यो पाँच हजार दस हजार जान जानुहुन्छ कि हुँदैन मान्छे चाहिँ अब मान्छेको नेचरै हो कि लोभ लोभ भन्ने चिज चाहिँ मान्छेमा हुन्छ इस, इस प्रसङ्गमा चाहिँ म एउटा प्रश्न गर्न चाहन्छु त्यस भएर हजुरको चाहिँ तपाईँको भ्यू चाहिँ लक्ष्मीप्रसाद देवको दाले भन्नुभएको हातको मैला सुनको थैला के गर्नु थनाले सागर सुस्नु खाएको बेच्छ आनन्दी मनाले भन्नेमा चाहिँ हजुर के तर्क गर्नुहुन्छ त भनाइ र तथ्यमा फरक छन् लक्ष्मीप्रसाद देवको एउटा पनि आफै उहाँको मृत्यु हुनुको कारणले उहाँसँग उहाँ फाइनेन्सियली स्ट्रङ हुनु हुनु थियो सबै साथीहरूले मेरा पूर्व सबै साथीहरूको एजेन्डाहरू सुन्दाखेरि हामी यो कुन निष्कर्षमा पुग्न सक् सक्दछौँ भन्दाखेरि हामीले विदेश गएर विदेश गएर चाहिँ कतै हाम्रो यो हामीले मातृभूमिको प्रेमलाई चाहिँ कि भी सा हमें बिर्सा ना छंभीर प्रश्न हो ये सब सोचने पर्ने हमें साथी विपक्ष का साथीह तर्क तो दिव्य तरपनी इसलिए हमने गंभीर रूप में एकचि फिर सोचने पर्स क्योंकि आपको जन्म जा को ठावो घर आप आमा को सब प्यारो हो रखे समय हमें विस को काम आप देश में रहकर गुण पद जहांसम टेक्नोलॉजी को कुछ बाहर को टेक्नोलॉजी लियाने त्यो बाहिर गएर हामीले टेक्नोलोजी ल्याउने त ल्याउने कुरा त गर्नुभयो तर त्यसमा हामी के ग्यारेन्टी दिन सक्छौँ र पुरा युवाहरू विदेश गएका छन् र पुरा युवाहरू गए गएका छन् र फर्केर कहिले आउँछन् भन्दाखेरि र बाहिरका मान्छेहरूले फर्केर कहिले पठाउँछ भन्दाखेरि जब उनीहरू अलिकति असक्षम हुन्छन् र जब उनीहरूको मृगौलाहरू जस्ता र खुट्टाहरू जस्ता उनीहरू अपाङ्ग भइसकेपछि हामी आएका देख्छौँ र उनीहरू अलिकति शारीरिक रूपमा अशक्त भएपछि मात्र फर्केका देख्छौँ र यस प्रसङ्गले पनि हामी भन्न सक्छौँ कि यसरी अशक्त भएर नेपालमा फर्केपछि यहाँ आएर चाहिँ उनीहरूले त्यस्तो टेक्नोलोजी कसरी गर्न सक्छ र यो पनि एउटा गम्भीर प्रश्न हो र सेक्युरिटीको कुरामा भन्दाखेरि हामीले जति पनि अब सेक्युरिटी छैन भनेर भन्यो हामीले अब यहाँ नेपालमा चाहिँ सेक्युरिटी छैन नेपालमा चाहिँ कुनै पनि जब अपर्च्युनिटी छैन भनेर हामीले बाहिर गएर मात्र बाहिर चाहिँ के सेक्युरिटी छ र हामीले जसरी पुर मेरो विवेक्षका साथीले भन्नुभयो कि बाहिर चाहिँ हामीलाई चाहिँ हाम्रो यो मृत्यु भोसको तबत पैसा दी भार्भ को कुरा सिक्यूरिटी को कुरार जहांसम लोपयुक्त भेन असण ने म फिर भी भू कि जिसरी हमी जी काम करो चाह सब युवाहरूले नै गर्न सक्ने काम हो जब युवा बाहिर जाँदछ भने अरू कसले गर्ने मेरा पूर्व साथीहरूले पनि भन्नुभयो सबै यो देशको देशमा देश जति पनि गर्न सक्ने देशमा देश जति पनि गर्न सक्ने भनेको युवा हो बालबच्चाहरूले त बाल बालबच्चाहरूले त साना छन् र वृद्धहरूले त उहाँहरू त धर्किसकेका उमेरका छन् र कहिले अस्ताउने घाम हो हामी थाहा छैन र चाहिँ गर्न सक्ने भने कि युवा हो जब युवा नै बाहिर जाँदछ हामी के गर्ने यसै कारण म निर्धयका साथ यस निष्कर्षमा सा, पुग्न सक्दछु कि हामीले चाहिँ जति पनि गर्न सक्छौँ त्यो चाहिँ हामीले आफ्नो देशमा नै बसेर गर्न सक्छौँ र जब कुनै पनि कुरा चाहिँ कसैलाई सम्झाउन सकिँदैन तब नियम लागू गर्नु नै पर्छ यसै कारणले पनि राज्यले चाहिँ एउटा यसको निम्ति चाहिँ हामीले प्रतिबन्ध चाहिँ गर्नुपर्छ धन्यवाद हुन्छ एकजना म जी अब यसपछि यस को विपक्षबाट चाहिँ यो कार्यक्रमको निष्कर्ष र यो बहसको निष्कर्ष दिँदै हुनुहुन्छ सन्तोष पोखरेल नमस्कार म सन्तोष पोखरेल जुन आजको हाम्रो यो डिभेटमेन्ट टपिक थियो राज्यले वैदेशिक रोजगारलाई प्रतिबन्ध गर्नुपर्छ भन्ने हामी चाहिँ विपक्ष दियौँ होइन त्यसमा चाहिँ नि म हाम्रो प्रभाव साथीलाई के भन्न चाहन्छु भन्दा होइन अहिले हाम्रो जुन चाहिँ क्यापिटा छन् मैले कोही छ थाहा छ त्यो सब के कारणले गर्दा रेमिट्यान्सको कारणले गर्दा थाहा छ कि थाहा छैन र एउटा कुरो म के भन्न चाहन्छु अनि मेरो साथीले के भन्यो भन्दा मात्र देशप्रतिको प्रेम गर्दै अनि गएर जनशक्ति पलायन हुँदै नेपालको प्राकृतिक स्रोतलाई चाहिँ कसरी प्रयोग गर्ने त जब यहाँ तिमी राम्रोसँग यदि प्लाटफर्म राम्रोसँग बनेको छ गभर्मेन्ट राम्रो पोलिसीहरू इम्प्लिमेन्ट गरेको छैन अब त्यसले कता लिएर हुन्छ त्यो इम्प्लिमेन्ट गर्ने कसरी यहाँ तिमीले मुरीमुरी खर्च गरेर एउटा इन्जिनियर डक्टर भन्नलाई मरिमुरी पैसा खर्च गर्छ होइन भोलिबाट त्यसले कतिको आउँछ महिना कतिको आउँछ दस हजार तिस हजार के त्यसले उसले आफ्नो पर श्रम गरे अनुसार त्यसले आफ्नो तल पाइरहेको छ त के त के लाग्छ त मैले र हाम्रो तर्कमा चाहिँ भन्नुपर्दा राज्यले चाहिँ वैदेशिक रोजगारलाई चाहिँ नि प्रतिबन्ध चाहिँ नि आजलाई हामी कार्यक्रमको अन्तमा आइपुगेका छौँ आज हामीले सरकारले वैदेशिक रोजगारलाई प्रतिबन्ध गर्नुपर्छ कि पर्दैन भन्ने विषयमा छलफल गऱ्यौँ आजका आज हामीसँग छलफलमा हुनुहुन्थ्यो ललितपुरको लगन खेलमा रहेको निम्स एकाडेमीका निम्स कलेजका विद्यार्थीहरू र यसको पक्षतर्फ हुनुहुन्थ्यो सबिना अधिकारी सुधील श्रेष्ठ विनिता खडी र एन्जला महर्जन त्यसै गरी यसको विपक्षमा हुनुहुन्थ्यो सुविधित थापा अनुप श्रेष्ठ विकल कुमार बस्नेत र सन्तोष पोखरेल यसै गरी हामीसँग अन्य विद्यार्थीहरू हुनुहुन्थ्यो जसले आफ्नो विचार राख्नुभयो उहाँहरू सबैलाई कार्यक्रममा सहभागी भइदिनु भए भएर अमूल्य समय दिनुभएकोमा कार्यक्रमको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौँ श्रोताहरू आगामी दिनमा कार्यक्रममा कस्ता विषयहरू समावेश गर्नुपर्छ होला कार्यक्रममा तपाईँको अमूल्य सल्लाह सुझाव दिनु नबोल्नुहोला यसका लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम तार्किक निष्कर्ष रेडियो सेलुङ सामुदायिक एफएम एक सय चार मेगा हर्ज चरिकोट चरिघ्याङ दोलखा आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ कार्यक्रमको उत्पादन टोलीसहित म अर्जुन तपाईँहरूबाट विदा चाहन हुन चाहन्छु आगामी अङ्कमा हामी अन्य कुनै सामाजिक सवालमा भएको बहस लिन उपस्थित हुनेछौं आजलाई कार्यक्रमबाट म अर्जुन विदा हुन्छु तपाईँको आगामी दिन रचनात्मक बनोस् नमस्कार